मेडिसिन सेंटर रत्नगर दुई मेन रोड कारणी चौक चितिशो को एक बजे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 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच मेघासँगै इन्टरनेट लाइनमा डब्लू डट रेडियो केही साद सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर एकीकृत नेकपा माओवादीको युवा संगठन वाइसेल चितवनले गरेको चितवन बन्द फिर्ता छ आकस्मिक रूपमा बन्द हुँदा सर्वसाधारणलाई मर्का परेको भन्दै बन्द फिर्ता लिएको चितवनका संयोजक ईश्वर सापोटाले जानकारी दिनुभयो यसअघि जबरजस्ती चन्दा संकलन गर्दै हिँडेका आफ्ना कार्यकर्तालाई प्रहरी पक्रेको भन्दै वाइसेलले चितवन बन्दको आह्वान गरेको थियो मंगलबार साँझ नारायणगढ़को लीलाचोकबाट जबरजस्ती चन्दा संकलन गरेको भन्दै प्रहरी वाइसेलका पाँचजना कार्यकर्तालाई नियन्त्रणमा थियो उन्नीय नछाड़े समय भने जारी रहने वाईसल छन का संयोजक साप कोटा जानकारी दूंभ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दैछ बैठकमा निर्वाचनको रणनीति तय गरेर एकीकृत एक नेकपा माओवादी नेतृत्वको गठबन्धनमा बस्ने या नबस्ने भन्ने विषयमा पनि आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबन्धनमा आबद्ध रहेको मोर्चाले आउँदो निर्वाचनसम्ममा सो गठबन्धन कायम राख्ने कि नराख्ने भन्ने विषयमा छलफल गरी निर्णय गर्ने बताइएको छ यसअघि मंगलबार बसेको दाहाल नेतृत्वको संख्या लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक मोर्चाले निर्वाचनको विषयमा ठोस धारणा अघि निष्कर्षविहीन भएको थियो मोर्चाले आज निर्णय गरेपछि फेरि गठबन्धनको बैठक बसी निर्वाचनको लागि रणनीति तयार गर्ने बताइएको छ मोर्चामा आबद्ध माओवादी मधेसवादी दल तथा अन्य साना दलहरूले आउँदो संविधानसभाको निर्वाचनसम्ममा गठबन्धन कायम राख्ने बताउँदै आएका छन् चितवनका अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप उहाँते बढेको छ गएको महिनामा भन्दा करिब चालिस प्रतिशतले बिरामी बढेको भरतपुर अस्पतालका चिकित्सक भोजराज अधिकारीले जानकारी दिनुभयो बिरामीको चाप बढेपछि भरतपुर अस्पतालले भुइँमा राखेर रा, बिरामीको उपचार गर्न बाध्य भएका छन् अस्पतालको मेडिकल वार्डको रेकर्ड अनुसार पनि भाइरल ज्वरोका बिरामी अत्याधिक रहेको पाइएको छ अस्पतालको मेडिकल वार्डमा रहेको एकाउन्न सयमध्ये करेब्ती सयमा भाइरल ज्वरोका बिरामी रहेको अस्पतालको स्टाफ नर्स विनिता अस्पताल में भूई में बिरामी भर सुरू में ज्वराने रुखा लाती दुख्ने टाउको दुख्ने पखालाने बांधने लक्षण बिरामी में देखिए चितोन मेडिकल कलेज कलेज अफ मेडिकल साइंस में भी बिरामी को चाप अत्याधिक अस्पताल ने जानक असार को अंतिम सात देखि बिरामी बढ़ना अति के चाप रह चिकित्सक अधिकारी ले कमजोर प्रसारण लाइनले गत आर्थिक वर्ष दुई हजार उनासत्तर सत्तरीमा प्रसारण लाइनको अभावमा पाँच करोड युनिट बिजुली खेर गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ प्रति युनिट दस रुपियाँको आधारमा यसको उपभोक्ता मूल्य पचास करोड हुन्छ बर्सातको केही महिना जलविद्युत आयोजनाहरू पूर्ण क्षमतामा सञ्चालन हुने तर केही ठूला आयोजनाको विद्युत प्रसारण लाइनले थ्याक्न नसक्ने हुँदा हरेक वर्ष खेर जाँदै आएको छ वर्षातको समय बिजुली उत्पादन बढी पनि आपूर्ति गर्न नसक्दा दैनिक दुई घण्टा लोडसेडिङ हुने गर्दछ कम क्षमताको पुरस्कारण लाइन रहेको कारण पश्चिममा कालीगण्डकी र मर्स्याङ्कीको बिजुली खेर खेरछाने गरेको छ भने पूर्वमा चिलेमे सुनकोसी र इन्द्रावतीको विद्युत पनि खेर जाने गरेको छ संविधानसभा निर्वाचनको सुनिश्चितताको माग गर्दै सद्भावना आनन्दी देवी नेतृत्वमा रहेका दलहरूले सरकारको ध्यानाकर्षण गराउने भएका छन् दलहरूले आज दिउँसो अन्तरिम चुनावी मन्त्री अध्यक्ष खिल राज लेग्मीलाई भेटी विभिन्न मागसहितको ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेका छन् सद्भावना आनन्दी देवीका अध्यक्ष सरिता गृहले चुनावको सुनिश्चितता चुनावी सुरक्षा लगायतको माग राखेर दबाब दिन लागेको जानकारी दिनुभयो भक्तपुरको थब दुईवटा फार्ममा कुखुरामा बर्डफ्लू फेला परेको छ बर्डफ्लू पुष्टि भएपछि सो फार्मका कुखुरा राति नै नष्ट गरिएको छ भक्तपुर नङखेल दुई बलराम के किस... केसीको जिजे फर्म र भक्तपुर नगरपालिकाको लाकुलाछेका बेमल घिम्सुको पोल्ट्री फर्ममा पालेका कुखुरामा बर्ड भेटिएको हो बर्डफ्लू भएको पुष्टि भएपछि प्राविधिकहरूको तुल्य घेम्सुको फर्ममा रहेको 5000 हजार कुखुरा गैराती नै नष्ट गरेको जिल्ला पशुसेवा कार्यालय भक्तपुरले जनाएको छ कार्यालयका अनुसार कृषिको फर्मको आठ कुखुरा पनि आज नष्ट गर्ने तयारी गरिएको छ केशीको जिजे फर्ममा एकसाथ अघिदेखि कुखुरा मरे पनि सरकारी निकालाई जानकारी नदिई मरेको कुखुरा गाड्ने र जिउँदा बजारमा पठाएको फेला परेको थियो इजरायल र प्यालेस्तान मध्यपूर्वमा शान्ति स्थापनाका लागि आगामी नौ महिनाभित्र निर्णय निर्णायकमा पुग्ने भएका छन् यस कुराको जोन केरीले गरेका हुन् आगामी दुई हप्ताभित्र इजरायल र प्यालेस्ताइन मध्ये कुनै एक ठाउँमा दक्षिण पर्वीय वार्ता के हुने केरीले बताएका छन् सो वार्ता सबै प्रमुख मुद्दामा केन्द्रित हुने जनाइएको छ अमेरिकामा आज द प्रेस काउन्सिल केरीसँगै इजरायली न्याय मन्त्री सिपी र प्यालेस्ता वार्ताकार सा इराकका त पनि सहभागी थिए प्रेस काउन्सिलमा केरिने बाटो कठिन भएको भन्दै त्यसलाई सहज बनाउन दुवै देशका सम्मानित वार्ताकारहरू सफल हुने विश्वास व्यक्त गरेका छन् र दक्षिण अफ्रिका र श्रीलङ्का बीचको पाँचौँ तथा अन्तिम एक दिवसीय क्रिकेट आज हुँदैछ श्रीलङ्काले श्रृङ्खला तीन एकले जितिसकेकाले आजको खेल पाहुना टोली दक्षिण अफ्रिकालाई प्रतिष्ठाको लागि मात्रै हुनेछ श्रृङ्खला आफ्नो पक्षमा पारिसकेको घरेलु टोली श्रीलङ्का आज पनि जित आत्मसात गर्ने कोसिसमा रहनेछ श्रीलङ्काले पहिलो दोस्रो र चौथो तथा दक्षिण अफ्रिकाले तेस्रो खेल जितेको थियो खेल नेपाली समयअनुसार प्रेमदास स्टेडियममा दिउँसो बजेपछि सुरु हुनेछ श्रीलङ्का बसाएका क्रममा दक्षिण अफ्रिकाले तीनवटा टी ट्वेन्टी क्रिकेट श्रृङ्खला खेलने हस्तसु एक बजे अर्पण खबर सको म समझना बिता हूँ नमस्कार इस अर्पण खबर को साथमाच्यूट मल्टीलर्निंग अकेडेमी में